विवाह हो कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समोन पाँच साठी नौ सय बयानो रेडियो मा बर्ड फ्लूले चितवनका कुखुरा पालक किसानहरूलाई समस्यामा पारेको छ कुखुरामा बर्ड फ्लूको संक्रमण देखिएपछि चितवनका कुखुरा व्यवसायहरूको अर्बौंको लगानी डुब्ने खतरा बढेको हो एक महिनाको मा बर्ड फ्लूको कारण चितवनमा साठी हजार भन्दा बढी कुखुरा मारिएका छन् तीन लाख बढी अण्डा नष्ट गरिएका छन् भने पन्ध्र टन बढी दाना नष्ट गरिएको छ चैत्र महिनापछिको अवधिमा बर्डफ्लूको कारण चितवनमा मात्र छ करोड रुपियाँ बराबरको क्षति भइसकेको व्यवसायीहरूको भनाइ छ चैत्रमा चितौनको शरदपुरमा रहेको प्रताप थापाको खोरमा चार हजार कुखुरा नष्ट गरिएको थियो छ वैशाखमा भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा बर्डफ्लू भेटिएपछि कुखुरा मारिएको थियो कोई दिने मंगलपुर गास्त को राजेन्द्र हम को खोर में बर्ड फ्लू भेट दुबई खोर में पचास हजार नष्ट जिला कार्यालय चितौन दास्ट निकुंज में नया चरा फेला सत्ताईस वर्ष पची निकुंज को दुधौरा खोला सानो सावरी नाम को नया चरा फेला बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिनुभयो सङ्कटापन्न अवस्थामा रहेको यो छोरा छब्बिस वर्षअघि नेकुञ्जमा तीनवटा रेकर्ड भएको र त्यसपछि नदेखिएको उहाँले बताउनुभयो उहाँले अहिले एउटा मात्र भेटिएको जानकारी दिनुभयो सानो सवारी पानीमा बस्ने छोरा हो नदी प्रदूषणको कारण यो छोरा लोभ भएको पंक्षी संरक्षण बताएका छन् जिल्ला प्रशासन कार्यचितवनले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर आजबाट शक्तिखोरमा शुरू भएको छ तीन दिन दिनसम्म चल्ने शिविरमा शक्तिखोर काउली पिठुवा चैनपुर पदमपुर र सिद्धिका गाविसका सर्वसाधारणलाई नागरिकता वितरण फोटोसहितको मतदाता नामावली संकलन पशु स्वास्थ्य सेवा अपाङ्गता भएकाहरूलाई परिचय वितरण सहितका अन्य सरकारी सेवा प्रदान गरिएको निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले बताउनुभयो यसअघि चितौनको बेकद पहाड़ी गाविसको राग र रा खैरनीमा भएका घुम्ती शिविरमा नौ भन्दा बढीले नागरिकता फोटोसहितको मतदाता नामावली सहितका अन्य सेवा लिइसकेको उहाँले बताउनुभयो स्थानीय बासिन्दालाई घर दैलोमा सरकारी सेवा प्रदान गरिएपछि स्थानीयवासीलाई फाइदा पुगेको छ कारण का का का बिना कारण विद्यालय व्यवस्थापन समितिले आफूहरूलाई निष्कासन गरेको भन्दै बालकुमारी कन्या उच्च मावि नारायणगढ़का नेजी स्रोतका सातजना शीर्षकहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् हिजो नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालय व्यवस्थापनले बिना कारण गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको संघर्ष समितिका अध्यक्ष मीरा रिमालले जानकारी दिनुभयो आन्दोलनको कार्यक्रम अन्तर्गत हिजो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रको कक्षा कोठामा तालाबन्दी घेरा जानकारी उत्ता विद्यालय व्यवस्थापन समिति का अध्यक्ष रामचंद्र सापकोटा ने जिला शिक्षक कार्य रिक्त दरबंदी परिपूर्ति भयजी स्रोतवा संसारित शिक्षक निष्कासन करोतवा संसारण भाग शिक्षक म्याद गत चैत्र मशांत समय में सकान कराई भैं आंदोलन को बेरोजगार भएर बसेकाहरूलाई रोजगार सिर्जना गरी सफल व्यवसायको रूपमा अगाडि बढाउने उद्देश्यले आज हिजोबाट भरतपुरमा अठार दिने हस्तकला सम्बन्धी तालिम शुरू भएको छ रोटरी क्लब अफ नारायणगढ रोटरी क्लब अफ बुडा नीलकण्ठ उध्योग वाणिज्य संचेतोन र प्रकृति स्रोत विकास केन्द्रको संयुक्त आयोजनामा तालिम शुरू भएको हो घरेलु हिंसा र मानव बेसबेखनमा बनेका पीड़ित महिलाहरूको आश्रय आदर्श गृहमा आश्रित महिलाहरूलाई तालिम दिएको हो तालिमको हिजो नारायणगढमा आयोजित एक घाटन गरिएको थियो प्रशिक्षक श्यामवर्धन श्रेष्ठले गृहकी अध्यक्ष मीना खरेल र आमा भीमकुमारी जोशीलाई हस्तकलाका सामग्री हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको हो कार्यक्रममा बोल्दै कार्यक्रमको सभापति समेत रहनुभएका उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले तालिममा सिकेका शिवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग आग्रह गर्नुभयो आफ्नै स्रोत र साधनलाई प्रयोग गरेर रोजगारीको माध्यम सिर्जना गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने गृह खरेलको भनाई थियो कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट तीन बत्तीसौ बयानब्बे जोन बाह्रका निवर्तमान अध्यक्ष भोजराज खरेलले रोटरीले थालेको यो अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो स्थानीय स्तरमा खेर गइरहेका कच्चा पदार्थलाई प्रयोग गरेर मनग्ञी आमदानी गर्न सकिने भएकाले महिलाका लागि यस्तो तालिम अति नै उपयोगी हुने तालिम तालिमकै प्रशिक्षक सूर्यबद्धम श्रेष्ठले ने बताउनुभयो नेपालमा प्रशस्त कच्चा पदार्थ खेर गइरहेको भन्दै उहाँले यसलाई प्रयोग गर्न जाने बलियो आर्थिक स्रोत बन्ने बताउनुभयो कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रमेश श्रेष्ठ रोटरी क्लब अफ बुढा नेलकण्ठका अध्यक्ष रामलाल श्रेष्ठ रोटरी क्लब अफ नारायणगढका पूर्वाध्यक्ष एवं तालिमका संयोजक विशाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो रासायनिक मल विषादी न्यूनीकरण यसका वैकल्पिक उपायहरू र रासायनिक विषादीको सरको पहिचान विषयको दुई दिने तालिम हिजोदेखि रत्नगरमा सुरु भएको छ आदिवासी थारू आइपिएममा रणपाती र जागृत आइपिएम रनपाएका र रत्नगर नगरपालिकाको संयुक्त आयोजनामा तालिम सुरु भएको हो भोलिसम्म चल्ने तालिममा अर्ग्यानिक खेती प्रणालीको बारेमा सहभागी आजसम्म चल्ने तालिममा अर्ग्यानिक खेती प्रणालीको बारेमा सहभागी कृषकहरूलाई प्रशिक्षण दिई तालिमको उद्घाटन सत्रमा सहभागीहरू वक्ताहरूले अर्गानिक खेती प्रणालीमा जोड़ दिएका थिए कार्यक्रममा बोल्दै रत्नगर नगरपालिकाका समावेश विकास अधिकृत तोरन पौडेलले अर्ग्यानिक प्रणालीबाट सामुदायिक कृषिलाई अगाडि बढाई र आमदानी गर्न सकिने बताउनुभयो टोल विकास संस्था सम्बन्धन समिति रत्नगरका अध्यक्ष बाबुराम गौतमले रासायनिक मल र विषादीको सट्टा जैविक मल जैविक विषादीको प्रयोग गरेर अर्ग्यानिक खेती प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो त्यस्तै पूर्व मेयर नारायण नारायण वनले अर्ग्यानिक खेती प्रणाली मार्फत एकीकृत कृषि प्रणाली अपनाउनु पर्ने बताउनुभयो कार्यक्रममा आदिवासी थारू के अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको थियो चितोनका व्यवसायी गौरेश्वर सापकोटाले आफ्नो विवाहको पन्ध्रौं वर्षगाँठ हिजो चेपाङ बालबालिकासँग मनाएका छन् विवाहको वर्षगाँठ फजुल खर्च गरेर मनाउने परम्परालाई तोड्दै सापकोटाले गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरूलाई खाना खुवाएर विवाहको वर्षगाँठ मनाएका हुन् विवाहको वर्षगाँठको अवसरमा सापकोटा दम्पतिले चेपाङ बालबालिकाहरूलाई बिहान बेलुकाको खाना खुवाएका थिए हिजो बिहान परिवार र साथीभाइसँगै संरक्षण केन्द्रमा विकास लाभकोटा दम्पतिले संरक्षण केन्द्रमा एक कार्यक्रमको आयोजना गरी केक समेत काटेका थिए पालो अर्पणको अर्पण जेनावासमा हाम्रो प्रश्न छ लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गर्न गरिएको सिफारिशलाई तपाईँ के भन्नुहुन्छ ए अनुभवीलाई प्राथमिकता बी सिफारिस गर्नु गलत र सही रेग्मी सरकारको उपहार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 पालो ट्राफिक खबरको सम्पू सडकको वर्तमान अवस्था यस्तो रहेको त्यति बेला नानगढ ठेटुना बीरगंज सड़क खण्ड खुल्ला रहेको छ नानगढो मग्लिन सड़क खण्ड मुगलिनो विश्से काठमाण्डु सड़क खण्ड मुग्लिन दमोली पोखरा सड़क खण्ड र नानगढ़ प्रासी बोटो सड़क खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफीक खबार। ट्राफीक खबार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 पालो सामुदायिक आवाजको पछिल्लो समय कृषकहरू आइपिएम पद्धतितर्फ आकर्षित हुन थालेका छन् रासायनिक विषादी र रा मलको सट्टा अहिले जैविक मल र विषादीको प्रयोगले खेती राम्रो भएको स्वयं कृषकहरूले बताएका छन् हामीले आइपिएम पद्धति पछि बालीको उत्पादनमा के फरक पाउनुभयो भनी रत्नगरका कृषकहरूलाई सोधेका छौ सु अब अहिले त हामीले जस्तै अब यसबाट चाहिँ हामीले जस्तै बिसा दिएर होइन बिसाइदिनु भएको खा तरकारी तयारी गर्ने त्यसमा चाहिँ हामीले लागतहरू गरिदिनु भयो हाम्रो पहिला अब जस्तै हामीले गर्दाखेरि के हुँदैन अन्धधुन्ध बिसा दिने गर्दा हामीलाई आफ्नै स्वास्थ्यमा अवसर पर्थ्यो भने अब यसरी चाहिँ हामीले आइपिएम तरिकाबाट गर्दाखेरि हामीलाई स्वास्थ्यमा सुधार हाम्रो खर्चको बच र यसमा चाहिँ अब खाना स्वस्थ पनि हुने हो अनि त्यसले गर्दाखेरि हामीले यसमा र त्यसमा चाहिँ धेरै आकाश र धरतीको जस्तै धेरै फरक पर्दछ हामीलाई उत्पादनमै हामीलाई चाहिँ के हुन्छ भने लगानीमै हामीलाई कम हुन्छ होइन हाम्रै घरको कोठे मलहरू हामीले चाहिँ पहिला खेती गर्दा चाहिँ हामीले अलिकति किरा लागेको देख्ने हामीले विषादी लगेर छरिहाल्थ्यौँ तर अहिले चाहिँ हामीले देख्ने बित्तिकै चाहिँ हामीले विषादी छर्दैनौँ हामीले पहिला घरमै बनाएका विषादी प्रयोग गर्छौँ अहिले चाहिँ हामीले हामीलाई भनौँ धेरै पैसाको बचत पनि भएछ अनि अर्को विषादी रहित तरकारी खान पनि पाएका छौँ पहिला पाए भन्दा अहिले चाहिँ एकदमै राम्रो र धेरै फरक चाहिँ पाएका छौँ अब यो परिवर्तन चाहिँ के भयो भने हामी पहिला अत्याधिक अन्नधुन्न विषादी हाल्छौँ अनि त्यसपछि हामीले चाहिँ यो आइपिएम पाठशालामा तालिम लिएपछि तालिम लिएपछि अर्ग्यानिक गर्ने भन्यो आइपिएम गर्ने भन्यो भन्दा भन्दै आइपिएमपछि विषादी न्यूनीकरण र कम डोजका विषादी हाल्ने गर्दा गर्दै गाईका गहुँतहरू हाल्ने होइन आफैले बनाएर गोठे मललाई पनि राम्रोसँग बनाएर हाल्ने प्रकाशी मलहरू हाल्ने होइन बढी चाहिँ हामीले गाईको गाउँतलाई फोकस दिएको गाई गाउँतको मल छर्ने पातमा छर्ने फेरमा हाल्ने होइन सबै तर हामीलाई त्यसैले हामी अहिले बजारको खोजीमा बहुत जोडिराखेका छौँ पहिलाको र अहिलेको त धेरै फरक छ पहिलाको चाहिँ हामी त्यति मेरो डेढ कट्ठा बारी छ त्यति बारीमा पनि मेरो तरकारी खान अब जानेकै थिएन त्यति पनि मलाई पुग्थेन अहिले चाहिँ म त्यही बारीमा तरकारी खेती गरेर आफू खाएर म त अहिले कौली लगभग चार हजारको कौली मात्रै बेचेँ अनि फेरि अहिले निकालेछु म बोडी कराइला अनि घिरमला तपाईँको ऊ के अरे फर्सी अहिले त्यो फर्सी पनि म आफू खाएर म अहिले त्यही बेच्न थालेछु अहिलेसम्म म बेच्दैछु अब त्यसको चाहिँ अहिले भनौँ न अब फल्दैछ अब त्यसको हिसाब भएको छैन धानमा पनि मैले राम्रो बनाएँ धान धान खेती पनि म अहिले राम्रो बनाएँ त्यही बोका चिमल के के सबै राखेर अहिले धानमा पनि म जिल्ला कृषि कार्यालयबाट पुरस्कार पनि मै अहिले पाएँ पहिला भन्दा एकदमै पहिला हामीले यो तालिमहरू नलिँदा एकदमै हामी विषादी हालेर तरकारी खान्थ्यौँ भने अहिले हामी जैविक मलहरू जैविक विषादीहरू हालेर तरकारी खाइराखेछौँ हामीलाई भनौँ न पहिलाभन्दा एकदमै परिवर्तन आएको छ बारीहरूमा हामी आफै उत्पादन गरेर तरकारी खाइराखेछौँ पहिला बाहिरको तरकारी किनेर खान्थ्यो भने अहिले हामीहरू अहिले हामीहरू आफ्नै बारीमा भनौँ न साग पातहरू हरेक चिज आलुहरू उत्पादन गरेर खाइराखेछौँ पहिला त हामी बारी त्यत्तिकै पर्दी छोडेर पनि हामी गर्न जाने थिएनौँ अहिले त धेरै कुराहरू सिकेर धेरै कुरा घरमै उत्पादन गरेर खाइराखेछौँ हामीहरू आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच सत् त्रिसठी तिन सय तिस र फ्याक्स नम्बर शून्य छपन्न पाँच सय त्रिसठी इमेल इन्टरनेटको सुविधा छ भने पनि इमेल पनि गर्नुहोला इमेल ठेगना रेडियो सबई का सदै का लागी, रेडियो अर्पण संगे इंटरनेट लाइन में डब्ल्यू डब्लू डब्लू डट रेडियो अर्पण डट कम वसार भरे कई साध सुन बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो समाचार कक्षझना बिताछ नमस्कार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 घोषी को खबर सय प्रतिशत ग्यारेटी